नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम नारी सरोकारमा प्रविधि कक्षमा हुनुहुन्छ राज र तपाईँसँग छु म सम्झना कार्यक्रम नारी सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौ तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा नै लोकप्रिय हुन सफल रेडियो रेडियो अर्फन एक सय चार थलो पाँच बनाएका सँगै तपाईँले हामीलाई इन्टरनेट लाइनमा पनि डब्लुडब्लुडब्लू डट संसारभर एकै सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरोकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौ पछिल्ला समयमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू विभिन्न क्षेत्रहरूमा महिलाहरू पछि परेका प्रसंगहरूमा हामी कुराकानी गर्दै आइरहेका छौं विभिन्न संस्थामा आबद्ध दिदी बहिनीहरूसँग पनि हामी कुराकानी गर्ने गर्दछौँ साथसाथै सङ्घर्षशील महिला जीवनमा धेरै सङ्घर्षहरू गरी समाजमा उदाहरणीय बन्न सफल महिला दिदी पनि हामी कुराकानी गर्ने गर्दछौँ कार्यक्रम नारी सरोकारमा आज हामी कुराकानी गर्नेछौँ पाँच वर्षदेखि असहाय महिला तथा बालबालिका पुनर्स्थापना केन्द्र आदर्श गृह भरतपुरमा आश्रय लिइरहनु भएकी लक्ष्मी गुरुङसँग उहाँ अहिले आदर्श गृह भरतपुरद्वारा चालित आदर्श सिलाई तथा प्रशिक्षण केन्द्र हाकिम चोकमा कार्यरत हुनुहुन्छ अहिले उहाँको हातमा सिप छ उहाँ आर्थिक रूपमा पनि सक्षम भइसक्नु भएको छ विगतका दिनमा रुन भाई केही गर्न नसक्ने उहाँमा अहिले नयाँ उत्साह छाएको छ सिप र भए कसैसँग झुक्न नपर्ने कसैको हिंसा सहनु नपर्ने उहाँको बुझाइ छ वास्तवमा सिप र आर्थिक रूपमा कमजोर हुँदा महिलाले धेरै पीडा सहनु परेको उहाँ बताउनुहुन्छ नमस्कार र अहिले असाय महिला तथा बालबालिका पुनस्थापना केन्द्र आदर्श गृह भरतपुरद्वारा सञ्चालित आदर्श सिलाइ तथा प्रशिक्षण केन्द्रमा उहाँ कार्यरत हुनुहुन्छ लक्ष्मीजी यहाँको दिनचार्य कसरी बितिरहेको छ मेरो दिनचर्य चाहिँ बिहान ब्या, बिहानदेखि नै बिहान साढे सात आठ बजीतिर पसल खोल्छु मेरो पसल चाहिँ आदर्श आदर्श गृहबाट सञ्चालित आदर्श तथा प्रशिक्षण केन्द्र हाकिमचोकमा छ र म पसल आठपछि अनि दिनभरि नै व्यवसाय केन्द्र केन्द्रमै नै हुन्छु जस जुन केन्द्रमा चाहिँ साथीहरू हामी दसजना काम गर्ने साथीहरू छौँ र त्यसमै नै व्यस्त भइन्छ भनेपछि आदर्श सिलाइ तथा प्रशिक्षण केन्द्रमा चाहिँ यहाँको दिन व्यतीत भइरहेको छ के कस्ता कामहरू त्यहाँ सिलाइ मात्रै हुन्छन् कतिजना हुनुहुन्छ दिनभरि के कस्तो कामहरू हुन्छ हाम्रो यस केन्द्रमा चाहिँ सिलाइ कटिङ सि सिलाइन्छ पनि अर्डरको चिज सिलाइन्छ अनि प्रशिक्षण पनि दिइन्छ प्रशिक्षणमा प्रशिक्षणमा तिन महिनाको कोर्स छ महिने कोर्स छुट्टै छुट्टै बाहिरका बाहिरका जुन महिलाहरू आउनुहुन्छ उहाँहरूलाई नै प्रशिक्षण दिइन्छ र हामी मसँगै काम गर्ने म सरहको साथीहरू चाहिँ दसजना छौँ हामी चाहिँ जुन कि सिलाइ कटिङ कुसन ब्याग यी सामानहरू बनाइन्छ सबै अर्डर यस्तै सिलाइ मात्र नभएर कुसन बनाउनेदेखि लिएर सबै खालको आर्टहरू पनि त्यहाँ हुन्छन् हजुर जस्तै कि त्यहाँ दसजना हुनुहुन्छ र प्रशिक्षण पनि दिनुहुन्छ यहाँले हजुर सिलाइ कटिङको प्रशिक्षण नै दिइन्छ कुसनको इम्ब्राइडरीको चाहिँ आदर्श गृहमा दिइन्छ अरू कुसन अनि सिलाइ कटिङ ब्यागको चाहिँ हामीले त्यहीँ पनि त्यहीँ पनि दिइन्छ जसमा सिक्ने साथीहरू पनि अहिले मसँग दसजना हुनुहुन्छ सिक्नेहरू पनि उहाँहरू चाहिँ साथीहरूले प्रशिक्षक चाहिँ अरू साथीहरू नै हुनुहुन्छ जुन दसजना बिचमै बिचकै साथीहरू जस्तै कि असहाय महिला तथा बालबालिका पुनस्थापना केन्द्र आदर्शक्रिया भरतपुरमा चाहिँ यहाँ कसरी आइपुग्नु भयो यस आदर्शक्रियामा चाहिँ जुन दुई हजार छैसठी सालमा सालमै नै मेरो अब भन्नुपर्दा चाहिँ केही आफ्ना घटना भन्नपर्दा चाहिँ अब दुई हजार छे सालमा मेरो विवाह भयो विवाह भएको छ महिनादेखि नै नै फेरि त्यस घरमा हिमस बेहर्नु पऱ्यो अनि थुक् लाछानाहरू अनि त्यस्तै खाना लानलाई जुन कि ती परिवारभन्दा हाम्रो मेरो माइती परिवार चाहिँ आर्थिक स्थितिले कमजोर अनि उनीहरूलाई ठुला हुने त्यति त्यतिकै नै नचाहिँदा कुराहरूलाई लिएर नचाहिने कुरा विषयलाई लिएरै नै टर्चर दिइराख्ने आक्षेप लगाइराख्ने गर्दाखेरि चाहिँ दुःख दिइराख्ने या अपमान गरिराख्ने गर्दा गर्दै नै ती हिंसा बेर्दै आउँदाखेरि दुई तिन साल चाहिँ फेरि पनि सह सय पछि राम्रो भइन्छ सहनपर्छ भन्ने माइती पक्षबाट आमा बाबाहरूले त्यसो भनेपछि सही नै राखेँ तिन वर्षसम्म पनि राम्रो हुन नसक्दा चाहिँ मैले मुद्दा दर्ता गरेँ मुद्दा दर्दा गर्दा पनि फेरि नै मुद्दा दर्दा चाहिँ मैले सायद त्रिसठी त्रिसठी सालतिर दर्ता गरेँ दर्ता गरेपछि पनि खासै माना मुद्दा दर्ता गराउँदाखेरि खासै जिल्ला अदालतबाट पनि फैसला भएर पनि फेरि उनीहरूले नि ती रकमहरू दिएनन् नदिएपछि चाहिँ स्थगित भएर नै त्यतिकै नै मुद्दा चाहिँ बसिराखेँ त्यसपछि फेरि नि केही न्याय पाइन्छ कि भन्ने लागेर नै म आदर्श गृहमा चाहिँ मेरो बाबाले ल्याइदिनु भयो जुन अङ्कलले फल गरेर राखिदिनु भयो जुन महिला महिलासँग काम गर्ने आदर्श गृहका संयोजक दिदी मीना खरेल, खरेलज्यूले मेरो केसलाई हेर्नुभयो अनि त्यो केसलाई हेरेर नै अघि बढाएर चाहिँ जुन कि आदर्श गृहमै नै बसेर मैले ती नपाएका अधिकारहरू पाएँ अनि अधिकार लिइसकेपछि अहिले चाहिँ मैले सम्बन्ध विच्छेद पनि गरिसकेँ जुन गृहमै आएर नै दुई हजार अन्ठाउन्न सालमा चाहिँ म त चाहिँ क्लियर गराएँ डि डिक्लियर गराएँ जस्तो कि यो असहाय महिला तथा बालबालिका पुनस्थापना केन्द्र आदर्श गृहबाट चाहिँ यहाँले कस्तो खालको सहयोग पाउनुभयो र त्यहाँ कस्ता कस्ता दिदीबहिनीहरू अझै पनि हुनुहुन्छ आदर्श गृहबाट चाहिँ सहयोग चाहिँ अब जुन कि मे, मेरो माइती पछाडि मेरो मलाई सहयोग गर्ने जुन अभिभावकले सह गर्ने सहयोग गर्दा पनि उनीहरू अटेर गरेर नि अनि ती कुराहरू नमानिराख्ने त्यस्तै निकायहरूले नि वास्ता नगर्ने त्यस्तो भइराख्दाखेरि चाहिँ जुन आदर्शक्रियामा आएपछि जुन त्यही संस्थाका दिदीहरूले को आ को आवाज सहयोगले गर्दाखेरि चाहिँ मेरो चाहिँ अब सफल भयो जुन मैले पाउनुपर्ने चिज पाएँ अनि त्यहाँ बस्ने महिलाहरूले पनि जुन कि छुट्टै आफुङ कि पीडा छुट्टा छुट्टै छन् समस्या त एउटै हो तर उनीहरू हामी सबै महिलाहरूको समस्या त छुट्टै छुट्टै भयो भने उनीहरूको चाहिँ अब कुन चाहिँ प्रोसेसबाट कुन चाहिँ बाटोबाट जानपर्छ कुन चाहिँ के को सहयोग लिन पर्छ भन्ने बाटो देखाइदिनुहुन्छ जुन आदर्श गृहले चाहिँ कुन चाहिँ इ, चा, उ, ए महिलालाई के को आवश्यक पर्छ कुन चाहिँ प्रोसेस चाल्दाखेरि उसको समस्या हल हुन्छ भन्ने कुरा चाहिँ यहाँबाट यस संस्थाबाट सहयोग पाइन्छ जस आफ्नो घर परिवारबाट पाउने सहयोग साक्ष आदर्श कृहबाट पाउनुभयो एकदम ए जुन कि अभिभावकभन्दा पनि ज्यादा चाहिँ बढी चाहिँ यस आदर्श गृहबाट पाइन्छ अहिले तपाईँ आदर्श सिलाइ तथा प्रशिक्षण केन्द्रमा चाहिँ कार्यरत हुनुहुन्छ यहाँको दिनचारे त्यसरी नै व्यतीत भइरहेको छ त्यहाँ सिलाइ कटाइ र सँगै दसजना दिदीबहिनीहरू पनि त्यहाँ हुनुहुन्छ है अहिले आफू आर्थिक रूपमा पनि अलिक सक्षम भइसक्नु भएको छ आफ्नो हातमा सिप छ है पहिलाको दिन र अहिलेको दिनमा चाहिँ तपाईँले के फरक पाउनु भएको छ पहिलाको दिन र अहिलेको दिनमा त धेरै धेरै नै फरक पाएको छु अब जुन बेला म ए अब पी पीडामा थिए, समस्यामा थिएँ त्यसबेला अब सहयोग कसले गर्छ होला मेरो खाना लाउन लाइने कसले दिने एक्सोरो लगाउन नि लगाउन मनलाग्ने चिज त चिज अरूले दिन पर्थ्यो भने दिदीबहिनीहरूले दी, यसो दि दिनुहुन्थ्यो भने अहिलेको लागि चाहिँ आ आफ्नै हातमा सिप भएदेखि जुन संस्थामा आएपछि आफूले सिप सिकियो सिप सिकेपछि चाहिँ अहिले चाहिँ त्यस सिपबाट चाहिँ आफूले आय आर्जन गरेको हुनाले आफूलाई चाहिने आवश्यक चिजहरू आफ्नो आय आर्जनले भ्याउने चिजहरू चाहिँ आफैले नै खर्चिन पाउँदा आफ्नो आवश्यकता आफैले नै पुरा गर्न पाउँदा एकदम खुसी लाग्छ हुन त अहिले त्यो कुरा बितिसकेको छ तैपनि त्यो बेलामा जुन तपाईँले पीडा पाउनुभयो जुन सङ्घर्ष यहाँले गर्नुपऱ्यो है त्यो चाहिँ आखिर के भएर चाहिँ होइन किन चाहिँ मैले त्यस्तो सङ्घर्ष गर्नुपऱ्यो होला यदि यस्तो नभएको भए चाहिँ मैले सङ्घर्ष पा त्यस्तो पीडा मैले खोप्नु कि भन्ने यहाँलाई के लाग्छ एक त मान्छेको विचार होइन अब गल्ती त मेरो केही भएको जस्तै नै लाग्दैन जुन कि उनीहरूबाट त्यो अपहेलना हिंसा बेड्नु पऱ्यो जुन कि मैले बिहा गरेको सायद सन्ताउन्न सालमा बिहा भयो साल सालतिर नै मेरो डिभोर्स भयो भने चाहिँ दस वर्षको दौडानमा चाहिँ मैले यदि <coughs> जुन जुन विवाह भएर गइसकेको घरबाट एउटा परिवारको सदस्य हो भन्ने चिज नपाइराख्दाखेरि चाहिँ बरु तिति नै बेला <coughs> मैले त्यो घर नै छोडिदिएको भएँ त्यति बेला नै मेरो सम्बन्ध बिचित भएको भए जुन आदर्श गृहबाट गृहमा अहिले आएर नि जुन अधिकार पाएपछि मेरो जीवन अहिले बदले छ सायद त्योभन्दा अघि नै मेरो सम्बन्ध त्यस्तो न्याय पाइसकेको भए मेरो जीवन जुन कि दस वर्ष पछाडि धकल लिन्थेन जस्तो लाग्छ जस्तै अहिले तपाईँलाई <coughs> के लाग्छ आदर्श शिलायता प्रशिक्षण केन्द्रमा चाहिँ हुनुहुन्छ कार्यरत हुनुहुन्छ यहाँको दिन पनि काममै व्यतीत भइरहेको छ सिप छ अहिले मनमा के कस्तो लाग्छ के आँट अहिले तपाईँको मनमा चाहिँ अहिले चाहिँ अब मान्छे अर्काको निर्भरमा बस्दाखेरि त्यति पीडा हुँदोरहेछ अब अहिले आफ्नो हातमा सिप हुँदा चाहिँ म पहिला किन दुःखी भएँ होला किन म त्यसरी त्यसरी रोइराखेँ होला मैले केही गर्न खोजेको भएँ त्यति ती नै बेला केही गर्न खोज्ने के भए सि सिकेरै नै आफ्नो आत्मनिर्भरको लागि आफ्नै बाटो नै तताइदिएको भए आफ्नै बाटो केही गर्न गर्छु भन्नेतिर लागेको भए सायद कि अझै योभन्दा नि बढी अरू प्रगति गरिसक्थेँ होला जस्तो लाग्छ जुन कि हिजोको कुरालाई सम्झिँदाखेरि चाहिँ मान्छे अहिले पनि मैलाहरू अब दुःख दुःख पर्दाखेरि त्यति ती, नै रोइरहेको देखिन्छ जुन कि हामी आदर्श गृहमा म अहिले पनि आश्रितै छु बसी नै छु गृहमा त्यस्ता समस्या परेका मैला धेरै दे नै देख्छु रोइराखेको देख्छु अनि लाग्छ अब हिजोमा पनि त रोइथेँ अहिले उनीहरू रुँदैछन् अब यसरी रुनभन्दा बरु आफ्नो मनलाई बुझाएर नै आफ्नो आफ्नो कामतिर आफ्नो सिपतिर लागेर नै आफ्नो आत्मनिर्भरको लागि अरूमा आत्मनिर्भर अरूमा निर्भर हुनभन्दा आफैमा निर्भर भए हुने सिप सिकेर नै आफ्नो लागि आफै नै सक्ने भए जस्तो लाग्थ्यो जस्तो कि आफ्नो हातमा सिप छ भने चाहिँ मैलाहरू हिंसामा कम पर्थे अथवा आफू सक्षम भएपछि यस्तो रोएर बस्नु पर्थेन जस्तो लाग्छ यहाँलाई एकदम लाग्छ त्यो अब जे गर्दा नि अहिले खाना लाउनको दुःखले त अहिले उनीहरूसँग मागिरहनु पऱ्यो मागिराख्न पर्दा त झनै हेलाउँदै गयो झनै हिंसामा पर्दै गयो झनै दुःख दिन थाल्यो जुन कि कमजोर छ भन्ने थाहा पाएर चाहिँ था, उनीहरूले अब योसँग यो योलाई यो दिने हामीले नै हो यसको केही छैन यसको सिप छैन आएस्रो छैन भन्ने उनीहरूले त्यो भएर नै हेपिँदो रहेछ आफूमा सिप भएर कमाइ भयो भने चाहिँ हेपिनबाट नै जोगिन्छ जस्तो लाग्छ जस्तै कि अहिले कतिपय दिदीबहिनीहरू जुन हिंसामा परिरहनु भएको छ र घरेलु हिंसामा पनि हुनुहुन्छ होइन उहाँ दिदीबहिनीहरू चाहिँ यहाँ के भन्नुहुन्छ उहाँहरू अब त्यही त्यही नै अब आफू दुःख पाइयो यस्तो भयो उस्तो भयो अब त्यही गरेर रु रु रुनुहुन्छ पिर मार्नुहुन्छ अनि हामी सम्झाउँछौँ कि अब खालि हिजोकै कुरालाई सम्झेर हिजोकै दुःखलाई सम्झेर मात्रै हामी ए के रोइराख्नु भएन केही सिप सिक्नुपर्छ आफूले अधिकार लिन पर्ने ठाउँमा लिन पर्छ लिन पर्छ र आफ्नो सिप पनि सिकेर नै आफ्नो लागि चाहिँ आफै नै बाँच्न सक्ने नै हुनुपर्छ भन्ने लाग्छ र उहाँहरूलाई नै त्यही नै भन्छौँ हामी जस्तो कि कोही त्यस्ता हिंसामा परेका छन् अथवा असहाय छन् उनीहरू उनीहरूलाई पीडा छ भने यो असहाय महिला तथा बालबालिका पुनस्थापना केन्द्र आदर्श गृहमा चाहिँ के कस्तो सुविधा छ त्यहाँ आएर के गर्न सकिन्छ यहाँले के भन्न सक्नुहुन्छ कोही महिलाहरू बालबालिकाहरू यस्तै समस्यामा छन् भने चाहिँ आदर्श गृह जुन कि असहाय महिला तथा बालबालिका पुनस्थापना केन्द्र हो यहाँ चाहिँ बस्नलाई खानलाई जुन कि आफ्नो आफ्नो जुन आफ्नो के जाने ठाउँ तयार नभएसम्म बस्ने ठाउँ खाने ठाउँको सुविधा घरबाट निकालिहा भने घर घरको ठेगाना छैन भने जुन कि चाहिँ ट्राफिकबाट नै आएको हुन्छ महिला विकास मै म मैला सेलबाट नि आएको हुन्छ उनीहरूलाई नि बस्न खानाको सुविधा होइन बस्नको लागि अब हामीसँगै एउटै भान्सामा खाने एकै ठाउँमा सुत्ने त्यो व्यवस्था चाहिँ गृहबाट हुन्छ र उनीहरूलाई कुन समस्या परेको हो कुन समस्या हो उनीहरूको कुन चाहिँ कुन चाहिँ प्रोसेसबाट उनीहरूलाई आफ्नो सम्बन्धित ठाउँमा गन्तव्यमा पुर्याउन सकिन्छ त्यो प्रोसेस चाहिँ उहाँ आदर्श गृहबाट चलाउ चलाइन्छ संस्थाबाट जस्तै कि जुन बेला तपाईँलाई हिंसा थियो जुन बेला तपाईँ घरेलु हिंसामा पर्नु भएको थियो त्यो बेला तपाईँलाई समाजले हेर्ने दृष्टिकोण र अहिले अलि सक्षम हुनुभएको छ शिप छ आर्थिक रूपमा पनि सबल हुनुभएको छ है अहिले समाजले हेर्ने दृष्टिकोण के फरक पाउनुहुन्छ हिजो हेर्ने दृष्टिकोणमा अब यसलाई घरबाट निकाले हा यसलाई घरबाट हेल्ला भन् भन्ने बन, खाले कुरा काट्ने अनि हेर्ने मात्र अब मान्छे यसको घर किन बिग्रिन खोजे ए भनेर नै अब सम्झाउनुतिर भन्दा पनि कुरा काट्नेतिर अब यसको घर बिग्रिया यसलाई दुःख पऱ्यो भनेर चाहिँ मान्छे कुरा काट्ने अनि अब त्यही कुरालाई जुन घर परिवारले जुन हिंसा गरिरहे त्यही कुरा एकै पक्ष कि वास्ता नगर्ने त्यस्तो गर्थ्यो भने अहिले चाहिँ अब गरेर राम्रो गरेर त्यही दृष्टिकोणमा गर चाहिँ आर्थिक अहिलेको क आफ्नो लागि आफैले कमाएको गर्दाखेरि चाहिँ उनीहरूले राम, राम्रो गरे राम्रै गरेर राम्रै नै पहिलाको भन्दा अहिले नै राम्रो दृष्टिले हेरिन्छ जस्तो कि पहिलेको अवस्थामा त्यो सिलाइ सिक्दाखेरि तपाईँलाई कत्तिको अप्ठ्यारो भयो के कस्तो सङ्घर्ष गर्नुपऱ्यो सिलाइ सिक्दा चाहिँ अब दुःख त गर्नै पऱ्यो अब जुन के घरबाट सिक्दाखेरि कपडाहरू पाउने थिएन आफूले खरिद गर्न सक्ने थिएन सिक्नको लागि फी तिर्न सक्ने थिएन भने अब आदर्श गृहले निशुल्कमै नै जुन तालिम दिइयो हामीले तालिम लियौँ कपडाहरू पनि सबै संस्थाबाट नै उपलब्ध भयो त्यहीँबाट सिकेर नै अहिले म सरहका साथीहरू मै बराबरको का काम गर्न सक्ने साथीहरू नि दसजना झन् जुन कि कति साथीहरू बाहिर टेलरै खोलेर बसिसक्नु भयो म पनि ए राम्रोसँग कटिङ गर्न सिलाउन राम्रोसँगै सकिन्छ हामीले अब सिलाइ कटिङ मात्रै होइन त्यसमा इम्ब्रोइडरी ब्याग बनाउने कुसनहरू बेड कभरहरू फर्म राखेर बनाउने त्यस्ता तालिमहरू पनि सबै क्रियाबाटै नै पहिलेको अवस्था र अहिले अब अलिकति आफू हातमा सिप भइसकेपछि अलिकति आर्थिक स्तर पनि अलिकति राम्रो भइसकेपछि मनमा आर्ट यहाँलाई चाहिँ के गर्छु जस्तो जाँगर मनमा हुन्छ नि एउटा सोच के बनाउनु भएको सोच चाहिँ अब हामी चाहिँ अब आज जुन दसजना महिलाहरू छन् त्यसमा अब धेरै अर्डर लिन पाए, ग्राहकलाई राम्रो सामान दिन पाए अनि धेरै सामान उत्पादन गरेर है बिक्री वितरण गर्न पाए हाम्रो आयस्रोत पनि स्तर पनि बढ्ने थियो अरू महिलाहरूले नै काम पाउने थियो हामी पनि बिहानदेखिको बेलुकासम्म नै व्यस्त हुन पाइन्थ्यौँ त्यही मेरो चाहिँ अब हामी हामी काम गर्ने साथीहरू हामी जति छौँ केन्द्रमा त्यति चाहिँ अब कसरी व्यस्त भइन्छ चा। काम चाहिँ बाँडफाँड गरेर अनि काम कसरी लिन सकिन्छ ग्राहकलाई कसरी खुसी बनाउन सकिन्छ त्यही कुरामा नै व्यस्त भइन्छ जस पहिलेका कुराहरू अब बारम्बार सम्झिने यहाँको मनमा आउँदैन अब चाहिँ कसरी सक्षम हुने कसरी आफ्नो जीवनलाई अझै आर्थिक स्तरमा कसरी आफू अगाडि बढ्ने भन्ने सोच आउँछ हजुर पहिलाको यहाँ अब आफ्नो व्यवसायलाई कसरी बढाउने कसरी राम्रो गर्ने कुन चाहिँ नयाँ डिजाइन ल्याउने यस्तै यस्तै सोच हुन्छ पहिलाका दुःखका कुरा सम्झे सम्झेर पनि ती कुराहरूले चाहिँ खासै असर पर्दैन कि हामी काममै परिव्यस्त भइन्छ पहिला चाहिँ अब पहिलाका दुःख कुरा सम्झेर रोइन्थ्यो मात्रै भने अहिले चाहिँ काम गरिन्छ त्यसमा यहाँको जीवनमा यतिसम्म परिवर्तन ल्याउनलाई चाहिँ कसरी ठुलो हात कस्तो कस्तो के कारणले गर्दा चाहिँ अहिले यतिसम्म म आएको छु भनेर जस्तो लाग्छ यहाँलाई यसमा चाहिँ अब सायद छेसाठी सालमा आदर्श गृह स्थापना नभएको भए अझै म फेरि नै घरभित्रै बसिरहेको थिएँ होला ए अब बानाको छोरीलाई त घरबाट यसरी निकालि आ भनेपछि म म पनि माइतमा आए पनि म घरभन्दा बाहिर कहीँ निस्किने थिएन खालि घरभित्रै बसिरहने पकाउने खाने दिएको जति छ जे छ त्यही मात्रै पकाएर खाने बाहिर पनि नहिँड्ने त्यस्तो मनस्थिति कसैको अगाडि अनुहार देखाउन मन नलाग्ने थियो भने अहिले अहिले अब जुन कि काम गरेर नि हामी पनि बाँध्न सकिँदो रहेछ सिके जे पनि जानिँदो रहेछ भन्ने भइरह्यो भने यो देन चाहिँ आदर्श क्रियाको नै छ सायद आदर्श क्रिया नभइदिएको भए म फेरि पनि अझै पनि घरभित्रै नै हुन्थ्यो होला जस्तो लाग्छ जस्तो कि यहाँ जस्तै अरू पनि दिदीबहिनीहरू जुन समस्यामा पर्नु भएको छ जुनले पीडा खपिरहनु भएको छ अथवा यस्तै समस्यामा हुनुहुन्छ भने त्यो दिदीबहिनीलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ यस्ता दिदीबहिनी चाहिँ जुन समस्यामा परेका दिदीबहिनीहरूलाई चाहिँ अब त्यही लाग्छ रात परेपछि उज्यालो आउँछ जस्तैखेरि आउँछ भने जस्तै नै अब हामी अहिले दुःखमा परेछौँ रोइराख भोलि त पक्कै नि सुख आउँछ होला अहिले अधिकार पाएनौँ समस्यामा छौँ भोलि त पक्कै नि त यो समस्या नै त हलो हुन्छ होला भन्ने सोचेरै नै आफू आफैलाई नै बुझाएर केही सिप बरु केही त्यही पीडामा रोइराख्नुभन्दा त्यही घरमा जुतिराख्न भन्दा बरु त्यो घरलाई आफ्नो जिन्दगी त्यो घरमा छैन भने त्योहरूलाई छोडेर आफू चाहिँ एउटा सिप सिकेरै नै आफ्नो लागि चाहिँ केही गर्नुपर्छ लागेरै नै काम ठुलो सानो होइन काम चाहिँ आफ्नो लागि गर्नपर्छ काम गरेरै नै आफ्नो लागि आफै नै जुडाउन सक्ने हुनपर्छ जस्तो लाग्छ अहिलेका समस्यामा परेका महिलाहरूलाई त्यही गर्न चाहन्छु पहिला हिंसामा हुनुहुन्थ्यो दुख थियो होइन मन मनमा अब घरमा बस्ने स्थिति पनि भएन यहाँको त्यस्तो बेला अब चाहिँ हातमा सिप्छ अलिकति आर्थिक रूपमा पनि सबल हुनुहुन्छ अझै पनि आफ्नो स्थितिलाई चाहिँ अझै अगाडि बढाउनुको लागि यस्तै विभिन्न संस्था राज्यले चाहिँ के सहयोग गर्दै हुन्थ्यो र म अगाडि बढ्थेँ जस्तो यहाँलाई के लाग्छ सङ्घ संस्थाले राज्यले अब जुन कि पछाडि परेका जुन हामी महिलाहरू ती त्यसै त महिलाहरू पछाडि नै छौँ हुन्छ त्यही माथि पनि असह भनेको जुन कि सहयोग क परिवारबाट पनि घरबाट पनि माइतीबाट पनि कसैबाट पनि सहयोग नपाउने महिलाहरू चाहिँ झनै नै समस्यामा परेका महिलाहरू पछाडि नै हुन्छ ती समस्यामा परेका महिलाहरूलाई चाहिँ ला। सङ्घ पनि उनीहरूका लागि एउटा काम गरेर नै अनि उनीहरूको लागि यो काम चाहिँ राम्रो हो यसो गरेर चाहिँ एउटा बजार पनि खोजिदिने जुन कि हामी सामान तयार पार्छौँ सामान राम्रो बनाउँछौँ राम्रो बनाउनुपर्छ यस्तो भन्ने कुरा चाहिँ अब बजार देखाइदिने सङ्घ देखाइदिने अनि जुन नयाँ चिजहरू ट्रेनिङ आहरू केही प्रशिक्षण चाहिँ सङ्घ पनि राज्यले पनि त्यस्ता नयाँ केही कोर्सहरू आए चाहिँ हाम्रो लागि चाहिँ नि शुल्क गराइदिए राम्रो हुन्थ्यो जस्तो लाग्थ्यो अन्तिममा यहाँलाई के भन्न मन लागेको छ भने भन्नुहोस् अन्तिममा अब सबै आफू हिंसामा परेको र आफू एउटा दुःखबाटै नै आएको भएर अब दुःखमा परेका महिलाहरूलाई चाहिँ दुःखबाट आति नहुँदैन अब दुःख परेपछि आफ्नो जिन्दगीलाई चिनिसकेपछि एउटा घरमा दु ख पाएपछि फेरि फेरि ए एउटा छोरी एउटा परिवार छोडेर अर्कोतिर लाग्नुभन्दा अरू आफ्नो अधिकार के हो त्यो लिने त्यो लिएपछि आफ्नो हातमा सिप लिएर नै अनि आफू चाहिँ एक ठाउँमा बसेर नै त्यो सिपलाई चाहिँ प्रयोग गरेर चाहिँ आफ्नो लागि आफै नै निर्भर हुनपर्छ जस्तो लाग्छ त्यही गर्नु हंस लक्ष्मीजी आफ्नो व्यस्त समय हामीलाई दिनुभयो हाम्रो कार्यक्रममा आएर कुराकानी गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हस् यहाँहरूलाई पनि जुन रेडियो अर्पणलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु जुन कि हामी असह महिलालाई पनि दुई चार कुरा राख्न पाउँदा साह्रै खुसी लाग्यो धन्यवाद हौसल कुराकानी संगे आज काग कार्यक्रम नारी सरकार को हामी अंत्य में आईसिकजेलसम हामीय सुनेर साथन् तीन धीरे धन्यवाद प्रविधिक मित्र राजनी हार्दिक आभार प्रकट करते तथी म समोझना कार्यक्रम नारी सरकार बीता चाहिए